सिंह को आवाज में गजल मैं सुनाए आज को रात्रिगंथन को शीर्षक दिया मैं एवं प्रश्न भगवानसर्भ में हमी रात्रिगंथन का साथ में सुमदुर हिंदी उर्दू गजल सुंदौं रैफियत द्वीप संग्रहित गजलकार स्रष्टा गजल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 कल्पन छू तिम्रो स्वरूप वास्तव में ईश्वर कस्तोला ठैक्क तस्वीर में देखिए जस्तों ठावन होश्वर के खाचन होच्छा तिम्रो दर्शन करने तिमी आकाशमाथि बस्् भनौने वैज्ञानिक पूरे ब्रह्मांड को फन्को लगाई सके देखेन क्यारे तिमी देखे वैपक्की पानी मुनी बस् पानी मुनी को संसार पर पूरे अध्ययन कर भेटिएनौ के खे कौ तिमी कि तिमी हावा जस्तौ न देखिने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 भिते जु रह पिछली पिछली रुत के साथी ओ पिछली रुत के साथी अब के बरस मैं नि जा निजा रे नि बाबा दाने मानि del saradin teri gali ति रुत मुझे रोए आति मुझे र आत मझे रोगी आति रुत मझे रोएग बुलबुल एउटा ईरानी चरा बुलबुल सीधा बुल। कुरा प्रश्न विचार उजालो, उजालो रेडियो ने रे नेटवर्क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 क्या नमज्जासँग बद्लिय हाकिम भएपछि क्या नमज्जासँग बदलियौ हाकिम भएपछि साँच्चेकै भन त के, के पियौ हाकिम भएपछि लिनु छ बदला भन्दै शिशिरको जाडो लिनु छ बदला भन्दै शिशिरको जाडोसँग गर्मीमा उनी पैरिौ हाकिम भएपछि साँच्चेकै भन त के, के पियौ हाकिम भएपछि म कृष्ण सुदामाको कथा पढी भक्का लिन्छु म कृष्ण सुदामाको कथा पढी भक्का लिन्छु हो तिमीले मलाई बिर्सिऊ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 हिटलर थिएनौ हिजो धुहाँले मान्दछ को मान्छ गान्दी छौ हाकिम भएपछि क्या नमज्जासँग बदलिय हाकिम भएपछि साँच्चैकै भन त के, के पियौ हाकिम भएपछि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 तिम्रो वास्तै गरेको प्रतिक्रिया विहीन स्वरूप लिएर जस्ताको तस्तै बसिरह्यौ हाम्रो घरमा त आएनौ आएनौ तिम्रामा हामी आउँदा त त्यस्तो गर्नु हुँदैनथ्यो नि गाह्रो छ तिम्रो दर्शन पाउन प्रतिक्रिया केही दिँदैनौ तैपनि दर्शन गर्छु भन्दा पनि समय हेरेर तिम्रो मन्दिरमा ढोका बन्द गरिन्छ कि तिमीले भनेका छौ र ढोका बन्द गर भनेर या अरूले नै बन्द गरिदिए साँच्चै तिम्रो इशारामा मान्छे चल्छ कि मान्छेको इसारामा तिमी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 चार चमत्कार यस्ता गर बोकाको टाउको छिन्ने बित्तिकै फेरि देऊ, काट्ने मान्छे हेरेको हेरे होस् बुझ्न्न सबैले तिमीलाई बलिदिएको मनपर्दैन भनेर चुपचाप रगतमा डुबेर बस्छौ तिमी भगवान आउ कि राक्षेस मन्दिर बाहिर कति भोका नाङ्गा बसेका हुन्छन् मान्छे तिमीलाई भनेर ढुङ्गामा के के चढ़ाउँछन् के के दूध मह जल आदि तिमीलाई चढ़ाएको दुध चमत्कार गरेर भोको मान्छेको मुखसम्म पुर्याइदेऊ न सक्छौ कि सक्दैनौ सक्दैनौ भने तिमी र ममा के फरक हामी उस्तै दुवै निरीह पायौं चाहेर पनि केही गर्न नसक्ने आज तिमीलाई संसार त रेमा चलेको छ यस्तो भयो अरे त्यस्तो भयो रे यसो गर्नुपर्छ रे उसो गर्नुपर्छ अरे यसो गर्नुहुन्न रे त्यसो गर्नुहुन्छ अरे यो गरे पाप रे त्यो गरे धर्म रे रेमा बाँच्न गाह्रो हुने रहेछ को भाग्यमानी पुस्ता जसका अगाडि आफै आएर तिमीले धर्म र पाप सिकायो पूजा कसरी करने पूजा कसले करने तो सब सन होने होने जसले पूजा करें होने रही तो कति त मंदिर भितलासम भी टेक्न पाद अ Real love yeah.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 खाता मृतात्माले पलटा हे मृतात्मा मैं घाटसम ककसले पहाड पहाड़भंदा अगला महल कूलि गांवभरी सीत से कपासुलाब सेते गांवभरी सीत से कपासस रुलाब फूले जुन दिन हजारो सीउदा पुछी चोक चोक मूर्ति खैकिन उन्हाभंदा अगला महल कूलि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 कि तिमी आफू आउन नसकेर उनीहरूको मुखबाट बोलेका हो त हो भने किन भन्दैनौ धर्म भनेको मन्दिर धाउनु होइन बत्ती बाल्नु होइन व्रत बस्नु होइन पूजा गर्नु होइन भनेर कि तिमी पूजाको लोभी छौ धर्म भनेको त भोकालाई गाँस बेघरलाई बाँस र नाङ्गालाई कपास दिनु होइन र दुःखीको सहयोग गर्नु नै धर्म हुनुपर्ने मेरो विचारमा तिम्रो विचारमा के हो तिम्रो नाममा मुच्छिने टिकामा प्रयोग हुने चामलले कसैको भोक मेट्न सके राम्रो तिम्रो नाममा प्रयोग हुने पैसा कसैको भलो हुने काममा लगाए राम्रो तिमी त आफैमा सम्पूर्ण हौ तिमीलाई हामीले दिएकाले पुग्ने पनि होइन तिमीलाई दिने पनि केही पनि छैन हामीसँग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 de tan पास्दो morally प्वाने, हो लो औ सक्कालेट नसीा को 167 क little म drie खो फिर घूकाटाग soup 되어 शार रे प्व। अपनी अदा आइन आइनोनी मर जाए, मर जाए, जाए के जी जाए कोई उनकी बला से 一승, ै सुमदुर हिन्दी उर्दू गजलहरूसँगै कैफियत दुईमा रहेका स्रष्टाहरूको गजल बाँचन सँगसँगै आजको गन्थन शैलीको बुलबुल अब यही सकिन्छ बुलबुलमा यस किसिमको गन्थन पठाउनको लागि हाम्रो ठेगाना बीयूएल बीयूएल बुलबुल एट यूएनएन डट कम डट एनपी रहेको छ अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र आजको रात्रिगन्थनका लागि सहयोग गर्ने स्वीकृति बरालसँगै म अच्युत किमिरी बुलबुल पनि विदा हुन्छौं जाँदा जाँदै कैफियत दुईमा रहेको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 कि त साँझ खान्छ सा, कि त बिहान खान्छ खेती नहुनेले पनि कसरी धान खान्छ एउटा चरा बुल बुल।